नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा अर्पण सबैका लागि सबैका लागि रेडियो अर्पण एक सय चारको प्रभाष मेगाहरूसँगै इन्टरनेट अनलाइन गरेर विश्वको जुनसुकै कुनामा रहेर रह पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी पनि उपस्थित भइसकेका छौं म बोली मित्र तपाईँको आफ्नै साथी दिवस मगर मलाई टेक्निकल पार्टनर राज्यले सहयोग गरिराख्नु भएको छ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 कार्यक्रम अर्पण समर्पण रेडियो अर्पण एक सय चार थूलो पाँच मेघहसको दैनिक दिवाहकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुने गर्छौं तपाईँकै लोकप्रिय रेडियो अर्पण एक सय चार थूलो पाँच मेघसमा दिउँसो दुई बजेको अर्पण समाचार पछि करिब करिब तीन बजेसम्म उपस्थित हुन्छौं हामी कार्यक्रममा मीठा मिठा सांगीतिक आवाजलाई पनि स्नाम दिन्छौं तपाईँको सम्झना सन्देश पनि दिन्छौं त्यसको लागि दुईटा टेलिफोन नम्बर हामीले खुल्ला गरिराखेका छौं शून्य र शून्य को, को मित्र वा हेलो। कहिले पनि कसको लागि राख्न चाहनुहुन्छ हजुरको लागि पढ्दा लागि आमा बुबा हजुरआमा हजुरबा अङ्कल आन्टी बहिनीहरू पार्वती शोभा सुकुमाया सुस्मिता भयशिला रमेश भाइ अशोक प्रजल कुमार प्रवी रूपचन यति बेला कुराकबाट सोनम तामाङ आउनु भएको थियो आफ्ना सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौ र आज पनि नेपाली फिल्मीका सुगम संगीतलाई कार्यक्रममा स्थान दिने जमर्को गरिराखेका छौँ तपाईँको सम्झना सन्देश पनि लिन्छौ त्यसको लागि दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा हेलो हजुर अलिकति तपाईँको भोइसलाई मैले बुझ्न सकिराखेको छैन कहाँबाट को बोल्नुभयो तमान, तमान। जी हुन्छ कार्यक्रममा हामी एकैछिन पछाडि एउटा नेपाली फिल्मको मिठो गीत बजाउँछौँ त्यसमार्फत तपाईँ कसलाई सम्झन चाहनुहुन्छ अनि तपाईँलाई अनि कन्ट्रोल गुमको दादालाई अनि करेसो पानी भन्ने ठाउँमा भएको आमा बुवा अनि बायारू, के अरे इस इसु भन् अनि माइला भाइ अनि जेठा त अनि दर्लिङमा भएको अनि ठुल दिदी अनि डुङ्ग्रे थालिम भएको मैले दिदीलाई अनि यहाँ पदमपुर आठ बार गरे भनेर मलाई मरियम भनेर चिन्ने नचिन्नेलाई अनि नारायणपुरमा अनि आमा बुवा अनि सुरेश दाई अनि प्रकाश दाई देवराज दाई अनि लामा दाई अनि कान्छा दाई सबैलाई सुनाउन चाहन्छु हुन्छ मरियमजी कार्यक्रममा आउनुभएको खुसी लाग्यो आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार ट मरियम त आफ्ना मिला भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ सरकार बसी बस्छ बसी बस् आज साउनको सोमबार पनि परेको छ अनि कस्तो भइरहेको छ त आजको दिन तपाईँको आजको दिन के भने अब के खानु भएन त्यतिकै हुन्छ सरसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला पदमपुरबाट सर अधिकारी आउनु भएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ शून्य छप्पन्न पाँच त्रिसठी तीन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठी तीन सय बित्तिसको दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौ तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला भनी एउटा मिठो नेपाली फिल्मको सांगीतिक आवाज सुन्छौ र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौ पार्ट एक सौ चार थोपलो पांच मेगा हाल्ट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 सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन सोप्न दोष गोनोरिया धातु रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चोक चितोवन फोन शून्य एम्बुलेन्स अन्ठानब्बे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 सिए पढ्न चाहनेहरूका लागि बेसिक कोर्स पनि गराइन्छ सम्पर्क न्यु साइनिङ एजुकेशन सेन्टर रत्नगर आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय मोबाइल अन्ठानब्बे पुनः सिसी क्यामराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यु साइनिङ एजुकेसन सेन्टर स्टूडेंटापान्यूजीलैंड गुलाई अक्टोबर दुई हजार चौदह में न्यूजीलैंड का बस्ने व्यवस्था का साथ तोजाई का शहर तथा कलेज उपलब्ध कराइने करी प्रोसेसिंग चार्ज में चालीस साथ कन्फर्मेशन लेटर आए पैसा बुझाई होने शुरू में आने दस जना प्रोसेंग चार्ज साथ सीमित सीट आवेदन फार्म कारी गराइन्छ सम्पर्क मोर्डन इन्टरनेसनल नेपाल रत्नगर एक बकुल्हर रत्नगर नगरपालिका गेट सँगै फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे र अन्ठानब्बे अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हमी कहाीवी डीप फ्रिज वाशिंग मेसिन भैकुम क्लीनर पाइन का साथ हीडी टीवीब चौधरी ग्रुप द्वारा वितरित कैबिनेटर लगाय संपूर्ण इलेक्ट्रोनिक होलसल तथा खुद्रा मूल्य में पाइन सुन होम डिवरी को सुविधा का साथ ही संपूर्ण इलेक्ट्रोनिकर मरमत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 थाहा छैन राजुरालाई एकै ठाउँमा पाइन्छ न्यु नेसनल बुक्स आइन् स्टेसनरी जाउँ सधैँ सम्झेर सौराठो घरि घरी न्यु नेसनल बुक्स जाउँ सधैँ सम्झेर सौराठो घरि घरी जाउँ सधैँ सम्झेर सौराछो घरि घरी हामी कहाँ सरकारी विद्यालय बोर्डिङ स्कुल तथा क्याम्पसका पाठ्य धार्मिक किताब स्टेशनरी सामानकूद का सामग्री पाइन का साथ ही मूल्य में बिक्रीनल फोन शून्य छप्पन्न पांच बैसठी पांच सौ उन्नाइस मोबाइल अंठानबे पांच पचास छः उन्नाइस समझे सौरा चौ जा बिदारी <muchas>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 है। मेरो मेरे आपने, मेरो आपने स्टाइल छोड़ो छुट्टे परफोर्मेंस छीर्वाद ऑटोमोबाइल प्री खरीद मेरो विश्वास मेरो, मेरो सहारा आशीर्वाद ऑटोमोबाइल प्री उन्नीस सी तथा दुई का पल्सर बाइक मई सर्वाधिक बिक्री पिकअप राम रा एक सौ पच्चीस एक सौ पचास को डिस्कर बाइक एक सी सीसी को, को प्लाटिना बाइक पाई साथाइनांस सुविधा एक्सचेंज अफर यूनियन स्पीयर्स पार्ट तथा दक्ष रवी मेकानिक द्वारा सर्विस को सुविधा अजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनीचार मग्नी चोक पर्सा फोन नम्बर शून्य छपन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र बत्तिस यो हो रेडियो अर्पण एक सय अर्पण सबैका लागि सधैँका लागि छिनको व्यवसायिक विश्रामपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रमको व्यवसायमा कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण रिड एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिराख्नु भएको छ मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली मित्र तपाईँको आफ्नै साथी दिवस मगर कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँको सम्झना सन्देश लिन्छौ र तपाईँलाई मिठा मिठा सांगीतिक आवाजहरू बताएर थोरै भए पनि आनन्द दिने कोसिस गर्छौ हामी कार्यक्रम अर्पण समर्पणी अर्पण एक सय दैनिक दीवाकालीन प्रस्तुति हो हामी हरेक दिन उपस्थित हुन्छ टेलिफोन सम्पर्कमा स्वागत गर्छु हेलो हजुर बिताइरहनु भएको छ अनि खास खानु भयो कि नै हाम्रो पनि भएको छैन कार्यक्रम सके पछाडि हुन्छ हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कस कसको लागि राख्न चाहनुहुन्छ गेला ही ईएतीस20 मत तो समय कुदिबाए भान सεί जाती है जई थारा कोर में जोंसा टीकलुमा तो हव्झोर मेलाी हराust वंचे नेही लाजी कारिकरम मानने भौन हुखु हमधी गर्ने हला इले वक प्तुटें स सलनमासकार ििसमस कालुळ सोतुक्पपपपपव गेला यति बेला कोराक साथ भलवानी बाट्य निर रुम्बा आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँको लागि दुइटा बाटो हामीले खुल्ला गरिराखेका छौँ तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ र हामीले बजाउ लोक संगीत मार्फत आफ्नो आफन्त जन घर पेला सम्पूर्ण प्रयोगजन मित्रहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा भनेर राज्य इसारा गरिराख्नु भएको छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु तपाईँलाई पनि आउनु मन लागेको छ भने चाहिँ हामीले दुईवटा आटियो खुला गरिराखेका छौँ शून्य पाँच सय बत्तीस र शून्य पाँच त्रिसठी सम्पर्कमा भने राज्यले सारा गरिराख्नु भएको छ कोही मित्र हुनुहुन्छ हेलो हजुर नमस्कार कहाँबाट हुनुहुन्छ माधवटी माधवजी के गर्नु तपाईँ कतिमा के कसरी बिताइरहनु भएको छ भनेको मैले माधवजी भनेको कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश राख्न चाहनुहुन्छ माधवजी कार्यक्रममा छुट्टु नमस्कार बालुवा टाढबाट माउनु भएको थियो आफ्नो आफन्त मित्रलाई सम्झना पिता भाइ सक्नु भएको छ कार्यक्रममा धेरै मित्रहरू आउनु भएको छ तर पनि उहाँले मेरो आवाज सुन्न सकेन भनेर भन्नुभएको छ हामी मिलाउने कोसिस गरिराखेका छौँ तपाईँको आवाज स्पष्टसँग हामी सुन्ने कोसिस पनि गरिराखेका छौँ शून्य सपन्न पाँच र सुन्य सपन्न दुईटा बाटो तपाईँको लागि खुल्लै छ पनि कार्यक्रममा आउन सक्नुहुनेछ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार हुनुहुन्छ मनरी बाटी के भन्नुभयो के कसरी बिताइरहनु भएको छ तपाईँले खासै खानु भयो कि हाम्रो पनि भएको छैन सचिनजी कार्यक्रम सके पछाडि हुन्छ सचिनजी कार्यक्रम सम्झना सन्देश चाहनुहुन्छ अनि मेरो साथीहरू शुक्र आयुष राजकुमार भूपेन्द्र सर हुन्छ सचिन चाहिँ कार्यक्रममा आउनुभयो खुसी लागि आउँदै गर्नुहोला अहिले भने छुटिन्छौ नमस्कार यति बेला मनोरिबाट सचिन तामाङ आउनु भएको थियो आफ्नो आफन्त इष्टमित्वलाई सम्झना सन्देश राखेर भएको छ भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो मेघासँगै इन्टरनेट अनलाइनको डब्लु डु डट डट कम डट लगन गरेर विश्वको जुनसुकै गुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसाय सुनिराख्नु भएको छ कार्यक्रम अर्पण समर्पणको व्यवसायमा हामी हरेक दिन नयाँ नयाँ प्रस्तुतिको साथ उपस्थित हुन्छौं र आज भने नेपाली फिल्मीका सुगम संगीतलाई कार्यक्रममा स्थान दिइराखेका छौं मिठा मिठा नेपाली फिल्मिका सुगम संगीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि आनन्द दिने कोसिस गरिराखेका छौँ तपाईँ भर्खरै खाजा खाना लाग्दै हुनुहुन्छ होला कोही कोही श्रोता मित्रहरू भर्खरै खाजा बनाउँदै हुनुहुन्छ जहाँ हुनुहुन्छ जे जस्तो अवस्थामा हुनुहुन्छ तपाईँ कार्यक्रम समर्पणको व्यवसायमा हुनुहुन्छ तपाईँलाई पनि आउन मन लागेको छ भने दुईटा बाटो हामीले खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तीन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी र मलाई प्राविधिक मित्र राज्यले सहयोग गरिराख्नु भएको छ भने म बोली राखेको मित्र तपाईँको आफ्नै साथी दिवस मगर अब कार्यक्रममा एउटा मिठो सांगीतिक आवाज सुन्छौ त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौं lagyo mat lagyo mat lagyo mal merei maya luko mat lagyo mat lagyo mat lagyo mat lagyo mal merei maya luko mat lagyo bat ma lagyo या नयाद नया ये न बस्तवी छो अब माता दुनिया नया नया ये उने भो नया नया घमला क्यों घामला खाम क्यों टिमा लागेयो, लागेयो, मात मत लगे मैं मेरी मयालो को मत लगे निके नमाइल सांगीतिक आवाज राखी सकता छो हमें पृष्ठभूमि में कार्यक्रम अर्पण समर्पण को व्यवसाय सुनी राख्स तीन लोकप्रिय रेडियो रेडियो अर्पण एक सौ चार जुग् पांच मेघाल संगे इंटरनेट अनलाइन भी हमें सुने साथी राख्सब्लू डब्लू डट रेडियो अर्पण डट कम डट सामुदायिक रेडियो रेडियो अर्पण एक सौ चार टन गरेर सुनेर साथ हो तपाईँलाई कुराकबाट सोनम तामाङ पदमपुरआबाट मरियम तामाङ पदमपुरबाट सर अधिकारी कुराक निरा रुम्बा बालुवाटारबाट माधव दुल्लाकोटी र मनालीबाट सचिन तामाङले फोन गर्नुभएको थियो फोन करने अन्यास तपाय धन्यवाद भतीम सम्मेर आवाज रेडियो स्टेडसम पुराने प्राविधिक मित्र का राज्य भारती आभार प्रकट भाथी मधिवस मगरबणी कार्यक्रम गीत छोड़ते एक सौ चार थोप्लो पांच मेगा हट तपायक चीर